यो अवसर हो एकपल्ट यो धरतीमा आउनु छ यो अवसर हो एकपल्ट यो धरतीमा आउनु छ न जाँदा पाउनु छ न जन्मदा केही ल्याउनु छ आफू बाँच बाँच्नलाई खाउ र बचाऊ पनि आफू बाँच बाँच्नलाई खऊ र बचाऊ पनि जसरी रमाउन सकिन्छ त्यसरी रमाउनु छ न जाँदा पाउनु छ न जन्मदा केही ल्याउनु छ मालिक तिमी आफै बन तिम्रो जिन्दगीको मालिक तिमी आफै बन तिम्रो जिन्दगीको अनि पछ्याउ कस्ता बाटाहरू पछ्याउनु छ न जाँदा पाउनु छ न जन्मदा केही ल्याउनु छ मान्छे र डाइनोसरको उत्पत्ति नसम्झ मान्छे र डाइनोसरको उत्पत्ति नसम्झ टिक्नलाई त यहाँ अस्तित्व बचाउनु छ न जाँदा पाउनु छ न जन्मदा केही ल्याउनु छ सारा दुनियाँलाई आफ्नो बनाउन सकिँदैन सारा दुनियाँलाई आफ्नो बनाउन सकिँदैन आफ्नो जिन्दगी त आफैले चलाउनु छ यो अवसर हो एकपल्ट यो धरतीमा आउनु छ न जाँदा पाउनु छ न जन्मदा केही रुकुमको चौरजहारी घर भएका इन्द्रजित आवासको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रसुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छन् शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म कैफियत दुई भित्रका केही स्रष्टाका गजलहरू वाचन सँगसँगै सुमधूर हिन्दी उर्दू गजलका साथमा केही रात्रिगन्थन प्रस्तुत गर्नेछु तिमीलाई आजसम्म देखेको छैन कहिले भेटेको पनि छैन तिम्रो आवाजसम्म पनि मैले सुनेको छैन तैपनि म आफ्नो मनमा केही होस् भन्ने इच्छा आयो भने सबैभन्दा पहिले तिमीलाई खुसुक्क भन्छौ तिमी मुस्कराइरहन्छौ तिमीले मेरो हर पूरा गर्छौ कि भन्ने आशमा तिमी छौ भन्ने विश्वासमा म आपत तिमीलाई सम्झन्छु र खुशी भए पनि तिमीलाई सम्झन्छ प्रतिको यो मेरो प्रेम एको हो वा दोहोर हो मलाई थाहा छैन तर म तिमीलाई सर्वश्रेष्ठ मान्छु चमत्कारी ठान्छु थाहा छैन मेरो आवाज तिमीसम्म पुग्छ कि पुग्दैन तिमी छौ भन्ने कुरा पनि सत्य हो वा होइन भोगिरहेको संसार भ्रम हो भन्छौ तिमी तर तिमी जो स्वयं प्रकट नै हुँदैनौ तिमी के हौ भ्रम हौ वा सत्य मेरो मनमा तिमीप्रति जति विश्वास छ त्यति नै शंका पनि छ म दोधारमा छु तिमीलाई मानौ या नमानौ मैले मा धर्मग्रन्थ पढेको छैन तर यति थाहा छ हरेक धर्म मान्यले एउटा अदृश्य शक्तिलाई मान्दछन् र त्यसैलाई शक्तिशाली ठान्दछन् साँच्चै तिमी भएर हौ वा यत्तिकै हो यो चाहिँ थाहा छैन पवित्र मन निस्वार्थ भावना लिएर मनैदेखि प्रार्थना गर्यो भने तिमी सुन्छौ रे हो मैले धेरैचोटि तिमीसँग धेरै कुरा मागे तर सुनेनौ त किन मागेको पुगेन भनौ सच्चा नभएको साबित होला भन्ने पीर पुग्यो भनौँ भने झुट कसरी बोलौँ तिम्रो अगाडि एउटा आउला ठडे आएमा आफूतिर तीनवटा फर्कन्छन् गाह्रो छ तिम्रो विपक्षमा बोल्नु त्यसैले आज तिमीलाई नै प्रश्न गर्न मन लाग्यो तर यसको मतलब नास्तिक भएको चाहिँ पटक्कै होइन सिंह को आवाज में रहो गजल मैं सुनाए आज को रात्रिगंथन को शीर्षक दिया मैं एवं प्रश्न भगवानसर्भ में हमी रात्रिगंथन का साथ में सुमधुर हिंदी उर्दू गजल सुंदौं रैफियत दुई भित्रहित गजलकार स्रष्टा गजल गोर्खाको तान्द्राङ घर भएका गणेशभट्ट अणुको गजलले यसो भन्छ उचाइ बुझेको छ जो गोठालो आउँछ उचाइ बुझेको छ जो गोठालो आउँछ पहाड़माथि माथि पनि तुवालो आउँछ छोराछोरीहरू होस्टेल पठाएका छन् छोराछोरीहरू होस्टेल पठाएका छन् बा आश्रम जाने पालो आउँछ पहाड़माथि माथि पनि तुवालो आउँछ बुई चढेर हिँड्नेलाई के फरक पर्छ र बुई चढेर हिँड्नेलाई के फरक पर्छ र उकाली आउँछ या ओह्रालो आउँछ पहाड़माथि माथि पनि तुवालो आउँछ यसपालि घर जोडे गएन यसपालि घर जोडे गय, गय साल जमिन अब अर्को साल त भुइँचालो आउँछ पहाड़ माथि माथि पनि तुवालो आउँछ बा परदेश गएका हुन् घाम गएसरी वा परदेश गएका हुन् घाम गएसरी वा घर फर्किएपछि उज्यालो आउँछ उचाइ बुझेको छ आउँछ पहाड़माथि माथि पनि तुवालो आउँछ स्वार्थ भावना केलाई भन्ने मेरो विचारमा माग्नु स्वयं नै स्वार्थीपनाओ तिम्रो अगाडि केही नमागी बसौ यो मन मान्दैन मागौ स्वार्थी भइन्छ अब कसरी तिमीसम्म आफ्नो आवाज पुर्याउनु कि तिमी नै सारा कुरा बुझ्छौ चा। र इच्छा आफै पूरा गरिदिन्छौ तिमी त सर्वव्यापी पनि आउरे नि एउटा कुरा सोध्नु छ तिमीलाई तिमी पूजा गर्नेको मात्र कुरा सुन्छौ कि नगर्नेको पनि सुन्छौँ यदि गर्नेको मात्र सुन्छौ भने तिमी आफै पनि त स्वार्थी भयो नि होइन र कल्पन छु तिम्रो स्वरूप वास्तवमा ईश्वर कस्तो होला ठ्याक्कै तस्विरमा देखिए जस्तो या बेगले कस्तो ठाउँमा बस्छन् होला ईश्वर के खान्छन् होला ठूलो इच्छा छ तिम्रो दर्शन गर्ने तिमी आकाशमाथि बस्छौ भनौँ भने वैज्ञानिकहरूले पूै ब्रह्माण्डको फन्को लगाइसके देखेनन् क्यारे तिमीलाई देखेको भए पक्कै कुरा गर्थे पानीमुनि बस्छौ भनौँ भने पानी संसार पनि त पूरै अध्ययन गरिसके वैज्ञानिकले त्यहाँ पनि भेटिएनौ क्यारे खै कहाँ छौ तिमी कि तिमी हावा जस्तो छौ नदेखिने हावा नदे तो महसूस कर सकें तिमी तो महसूस कर सकते सा मन तिम्रो दर्शन करना भर ना छन दे मोलाओ म स्वयं तिम्रो दर्शन, दर्शन कर आदु मैं भी तेरे जैसा भिते जो पिछली रुचि अब के बरस मै garagaga ridane me sada ni sada ne zari dani baba gar ni sat mama baba garani mama baba garani de ni dare gaga baba gaga baba ni mama baba ni mama baba digam mare dare dare dani baba ni sat baba ni sat baba ni sat din teri dil mein sara din teri gali तिर मोए आतिरुत मुझे आतिरुत मुझे आतिरुत मझि ऋत बुलबुल एउटा ईरानी चरा बुलबुल उज्यालो कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क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 क्या नमज्जासँग बदलियौ हाकिम भएपछि क्या नमज्जासँग बदलिऔ हाकिम भएपछि साँच्चेकै भन त के पियौ हाकिम भएपछि लिनु छ बदला भन्दै शिशिरको जाडोसँग लिनु छ बदला भन्दै शिशिरको जाडोसँग गर्मीमा उनी पैरियौ हाकिम भएपछि साँच्चैकै भन त के पियौ हाकिम भएपछि म कृष्ण सुदामाको कथा पढी भक्का लिन्छु म कृष्ण सुदामाको कथा पढी भक्का लिन्छु हो तिमीले मलाई बिर्सिऊ हाकिम भएपछि साँचेकै भन त के, के पिय हाकिम भएपछि मलाई भइगो कमसेकम आमाको ख्याल गर मलाई भइगो कमसेकम आमाको ख्याल गर उनलाई पनि आँसु दिऊ हाकिम भएपछि साँच्चेकै भन त के पियौ हाकिम भएपछि खहरे सुक्छ अचम्म मान्नु पर्दैन कसैले खहरे सुक्छ अचम्म मान्नु पर्दैन कसैले सागरको कसरी रित हाकिम भएपछि साँच्चेकै भन त के पियौ हाकिम भएपछि हिटलर थिएनौ हिजो धुवाले मान्दछ हिटलर थिएनौ हिजो धुहाँले मान्दछ को मान्छ गान्धी छौ हाकिम भएपछि क्या नमज्जासँग बद्लिय हाकिम भएपछि साँच्चैकै भन त के, के पियौ हाकिम भएपछि रूपन्देहीका केबी धुवालेको गजल थियो यो मैले यसलाई कैफियत दुईबाट वाचन गरेर सुनाए तिम्रो नाममा धेरै मठ मन्दिरहरू निर्माण भएका छन् तिमी त्यहाँ बस्छौ रे त्यहाँ तिमीलाई भेट्न भनेर जना आउँछन् लाम लागेर बस्छन् म पनि गएको थिएँ तिमीलाई भेट्न बडो दुःख गरेर गएको थिए तिमीले वास्तै गरेनौ प्रतिक्रिया विहीन स्वरूप लिएर जस्ताको तस्तै बसिरह्यौ हाम्रो घरमा त आएनौ आएनौ तिम्रामा हामी आउँदा त ते त्यस्तो गर्नु हुँदैनथ्यौ नि गाह्रो छ तिम्रो दर्शन पाउन प्रतिक्रिया केही दिँदैनौ तैपनि दर्शन गर्छु भन्दा पनि समय हेरेर तिम्रो मन्दिरमा ढोका बन्द गरिन्छ के तिमीले भनेका छौ र ढोका बन्द गर भनेर या अरूले नै बन्द गरिदिए साँच्चै तिम्रो इसारामा मान्छे चल्छ कि मान्छेको इसारामा तिमी भन त साँच्चै तिम्रो इसारामा मान्छे चल्छ कि मान्छेको इसारामा तिमी हामी त हाम्रो घरमा आधार रातमा पाहुन आए पनि अतिथि देवु भव भन्दै मुसुक्क हाँसेर सत्कार गर्छौ तिम्रो घरमा त ता समसाझै तालसा लाग्छ तिमीलाई तिम्रै नाममा धेरै अधर्मी कामहरू हुन्छन् मान्छेबाट मानवता हराएको छ कति जनावरहरूको बलि चढाइन्छ तिम्रै अगाडि के तिमीलाई रमाइलो लाग्छ हत्याहिंसा के तिमी निरीह छौ या बाध्य छौ जे पनि हेरिरहन या कि त तिमी आफैलाई श्राप परेको छ होइन भने बोल्न मन छैन नबोल ठिकै छ तर केही चमत्कार त गर तिमी त चमत्कारी आऊ नि दुई चार चमत्कार एस्ता गर बोकाको टाउको छिन्ने बित्तिकै फेरि देऊ, काट्ने मान्छे हेरेको हेरे होस् बुझुन्न सबैले तिमीलाई बलिदिएको मनपर्दैन भनेर चुपचाप रगतमा डुबेर बस्छौ तिमी भगवान आऊ कि राक्षेस मन्दिर बाहिर कति भोका नाङ्गा बसेका हुन्छन् मान्छे तिमीलाई भनेर ढुंगामा के के चढ़ाउँछन् के के दूध मह जल आदि तिमीलाई चढ़ाएको दुध चमत्कार गरेर भोको मान्छेको मुखसम्म पुर्याइदेऊ न सक्छौ कि सक्दैनौ सक्दैनौ भने तिमी र ममा के फरक हामी उस्तै दुवै निरीह पायौं चाहेर पनि केही गर्न नसक्ने थाहा छ तिमीलाई संसार त रेमा चलेको छ यस्तो भयो अरे त्यस्तो भयो अरे यसो गर्नुपर्छ अरे उसो गर्नुपर्छ रे यसो गर्नुहुन्न रे त्यसो गर्नुहुन्छ अरे यो गरे पाप रे त्यो गरे धर्म रे रेमा बाँच्न गाह्रो हुने रहेछ को थिए भाग्यमानी पुस्ता जसका अगाडि आफै आएर धर्म र पाप सिकायो पूजा कसरी गर्ने भनेर बतायो अनि पूजा कसले गर्ने पनि बतायो तिम्रो लागि त सबै समान हुनुपर्ने होइन र जसले पनि पूजा गर्न पाउने पर्ने होइन र खै त पाएको कति त मन्दिरभित्र पाइलासम्म पनि टेक्न पाउँदैनन् अझै पनि चोकमा मूर्तिहरू खै किन उभिएका हुन् चोक चोकमा मूर्तिहरू खै किन उभिएका हुन् पहाड़ भन्दा अग्ला महल किन चुलिएका हुन् पत्थर बोल्दै बोल्दैन झुटो बोल्ने कुरै हुँदैन पत्थर बोल्दै बोल्दैन झुटो बोल्ने कुरै हुँदैन मान्छेकै विश्वास नभएर ढुंगा फुजिएका हुन् पहाड़ भन्दा अग्ला महल किन चुलिएका हुन् तिमी जुन आँसुको मूल्य बारम्बार सोध्छौ तिमी जुन आँसुको मूल्य बारम्बार सोध्छौ यी सबै आफ्नाहरूले सित्तैमा दिएका हुन् पहाड़भन्दा अग्ला महल किन चुलिएका हुन् खाता पलटात्मा खाता पलटा हे वृतात्मा मैं घाटसम क कसले पहाड पहाड़भंदा अगला महल कूलि गांवघरी सीत कपासुलाब सेते गांवघरी सीतई कपासस रुलाब फूले जुन दिन हजारो स्यौदा पुछी हु चोक चोक मूर्ति खैकिन उभ पहाड़भंदा अग्ला महल कूलि कालीकोटको जुविथा हराउनुभएका किरण कालीकोटेको गजल थियो यो यसलाई मैले वाचन गरे आजको बुलबुलमा हामी रात्रिगन्थन गरिरहेका छौ एउटा प्रश्न भगवान्सँग शीर्षकमा मैले तिमी बोलेको त सुनेको छैन तर तिमी नै हौरे भनेर यहाँ थुप्रै माताहरू बोल्छन् के तिमी आफू आउन नसकेर उनीहरूको मुखबाट बोलेका हौ त हो भने किन भन्दैनौ धर्म भनेको मन्दिर धाउनु होइन बत्ती बाल्नु होइन व्रत बस्नु होइन पूजा गर्नु होइन भनेर कि तिमी पूजाको लोभी छौ धर्म भनेको त भोकालाई गास बेघरलाई बाँस र नाङ्गालाई कपास दिनु होइन र सहयोग गर्नु नै धर्म हुनुपर्ने मेरो विचारमा तिम्रो विचारमा के हो तिम्रो नाममा मुच्छिने टीकामा प्रयोग हुने चामलले कसैको भोक मेट्न सके राम्रो तिम्रो नाममा प्रयोग हुने पैसा कसैको भलो हुने काममा लगाए पो राम्रो तिमी त आफैमा सम्पूर्ण हौ तिमीलाई हामीले दिएकाले पुग्ने पनि होइन हामीलाई तिमीलाई दिने पनि केही पनि छैन हामीसँग त्यसैले तिमीसँग विनम्र अनुरोध आऊ एउटा चमत्कार गर भगवान त्यसैले तिम्रो चमत्कारको प्रतीक्षामा छु यहाँ तिम्रो नाम बेचेर धेरैले दुरूपयोग गरेका छन् तिम्रो भक्तहरूको आँखा खुल्न जरूरी छ म तिम्रो ठूलो भक्त हौ त्यसैले डराउँछु कतै तिम्रो नाम बदनाम त हुने होइन त्यसैले तिमीले चमत्कार पर देखाउनै पर्छ होइन भने एक सबैको मन मस्तिष्कबाट हट्नेछौ बेलैमा तिमीलाई चेतना भयो there then I Nesariga da da mani आईने आईने में में वो में वो अपनी अदा देख रहे हैं मर जाए मर जाए के जी जाए कोई जी बलि जाति त म भित्री सुدع किनै सुमदुर हिन्दी उर्दू गजलहरूसँगै कैफियत दुईमा रहेका स्रष्टाहरूको गजल बाँचन सँगसँगै आजको रात्रिगन्थन शैलीको बुलबुल अब यही सकिन्छ बुलबुलमा यस किसिमको रात्रिगन्थन पठाउनको लागि हाम्रो ठेगाना बीयूएल रहेको छ अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र आजको रात्रिगन्थनका लागि सहयोग गर्ने स्वीकृति बरालसँगै म अच्युत किमिरी बुलबुल पनि विदा हुन्छौं जाँदा जाँदै कैफियत दुईमा रहेको नवलपरासी नुवाकोट कोखरपोवा गराउनुभएका कविन्द्र घिमिरेको यो गजल वाचन गर्दै शुभरात्रि भन्छ कि त साँझ खान्छ कि त बिहान खान्छ कि त साँझ खान्छ कि त बिहान खान्छ खेतै नहुनेले पनि कसरी धान खान्छ आमाले कोक्रामा सुताएर मेला गयन् आमाले कोक्रामा सुताएर मेला गयन् अब छोरो उठेर रुँदै सिँगन खान्छ खेतै नहुनेले पनि कसरी धान खान्छ बहुमतको जित हुन्छ म मान्दै मान्दिनँ बहुमतको जित हुन्छ म मान्दै मान्दिनँ हेर्नुहोस् एउटै बाघले मृगको बथान खान्छ खेतै नहुनेले पनि कसरी धान खान्छ उसलाई अब केले पो स्वागत गर्ने हो उसलाई अब केले पो स्वागत गर्ने हो न त ऊ चुरोट खान्छ न त पान खान्छ खेतै नहुनेले पनि कसरी धान खान्छ यी गरीबहरूको बस्तीमा हिउँ धरि नै यी गरीबहरूको बस्तीमा हिउँ धरी नै साँझ पर्नै नपाई शीतले ओछ्यान खान्छ कि त साँस खान्छ सा, कि त बिहान खान्छ खेती नहुनेले पनि कसरी धान खान्छ एउटा चरा बुल बुल।